तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढ़ाउने त आखिर हामी सबैले हो नि अहिलेसम्म सबैभन्दा बढी वैदेशिक लगानी कुन मुलुकबाट भित्रिएको छ तपाईँलाई थाहा छ नेपालमा अहिलेसम्ममा सबैभन्दा बढ़ी वैदेशिक लगानी कुन मुलुकबाट वित्रिएको छ आफ्नो जवाफ यहाँले पचपन्न पैंतालिस छ सय र पचपन्न पैंतालिस छ सय एक्कासीमा फोन गरेर टिपाउन सक्नुहुन्छ नभए आरएस ब्रान्च एट जीमेल इमेल गर्न सक्नुहुन्छ वा फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ यहाँको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने सधन्यवाद प्रदान गर्नेछौ आज, आज हामीका बारेमा केही जान्छ साँच्चै भन्ने हो भने बाहिरपन भन्दा हामीलाई कुनै पनि कुरामा पर्ने बाहिर प्रभाव भनेर बुझ्न गाह्रो छैन तर आज हामीले कुरा गर्न लागेको बाहिरयापन वा एक्सटर्नालिटिजको अर्थ योभन्दा अलि वृहतै हा। छ हामी आर्थिक क्रियाकलापमा एक्सटर्नालिटिज वा बाहिरयापनबारे कुरा गर्दैछौ यसैबारे युनिभर्सिटी अफ मेलबोर्नमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर गरी यही क्षेत्रमा कार्यरत विवेकनाथ प्याकुरालसँग कुराकानी गर्छौं तर त्योभन्दा अघि आजको विषयलाई अझ बढी जानु न यो सामग्रीबाट कुनै पनि आर्थिक क्रियाकलापको सकारात्मक र नकारात्मक दुवै खाले असरहरू हुन्छन् अनि यस्ता सकारात्मक र नकारात्मक असरले उत्पादक र उपभोक्ताका साथै समाजलाई पनि प्रभाव पार्छ समाजमा हुने कुनै पनि आर्थिक क्रियाकलापले त्यहाँ रहने सबै व्यक्तिलाई असर गर्छ चा। चाहे ती व्यक्ति आर्थिक क्रियाकलापमा प्रत्यक्षरूपमा संलग्न होस् वा नहोस् आर्थिक क्रियाकलापबाट असम्बन्धित पक्षलाई पनि पर्न जाने असरलाई नै एक्सटर्नालिटी भनेर भन्न सक्छौ यसको नेपालीमा अनुवाद गर्दा ठ्याक्कै मेल खाने शब्द नभए पनि यसलाई बाहिरियापन भनेर बुझ्न सकिन्छ बाहिरियापनलाई अब उदाहरणसहित प्रस्उन त एउटा उद्योगीले खोलाको छेउमा कागज कारखाना खोल्यो रे अब यो कारखानाले मानिलिऊ कापी उत्पादन गर्छ कापी उत्पादन भएपछि त यसले समाजमा अध्ययन अध्यापन गर्नेहरूलाई सजिलो बनाउँछ तर यही कागज कारखानाले अब पराल छवाली जस्ता कच्चा पदार्थबाट कागज बनाउँदा निस्कने धुलो र धुवाले वरिपरिको वातावरणलाई प्रदूषित बनाउँछ यस किसिमको उद्योगबाट उत्पादन हुने कणहरू सागपात र अरू खाद्य पर्दा ओरपरका मानिसहरूको स्वास्थ्यमा समेत नकारात्मक असर पर्न जान्छ यति मात्र होइन यस्ता उद्योगबाट निस्कने ठोस र तरल पदार्थहरूले नदीनालाको पानीलाई पनि पानी बिगार्छ जसले गर्दा पानीमा निर्भर माछा तथा अरू जीवहरूलाई पनि नकारात्मक असर पुर्याएको हुन्छ त्यसै गरी कुनै एउटा व्यावसायिक कृषकले आफ्नो खेतबारीमा मल प्रयोग गर्दा त्यो बगेर खोलामा मिसिन्छ यसरी रासायनिक मल मिसिएको पानीमा तैरिने र अरू मनोरञ्जनात्मक कार्य सञ्चालन गर्नेहरूलाई पनि त आर्थिक नोक्सानी हुन्छ अझ खोलाको पानीमा माछा मारेर जीविकोपार्जन गर्ने मानिसहरूको दैनिकीमा त यसले झन जटिल समस्या निम्त्याउँछ कागज उद्योगले समाजमा पार्ने यस्ता नकारात्मक असरको मौद्रिक भार उद्योग आफैले बेहोर्नु नपरे पनि समाजले त पक्कै बोक्नुपर्दछ अब कुनै पनि आर्थिक क्रियाकलापबाट हुने सकारात्मक पक्ष मात्रै राख्छौं र रा नकारात्मक कुरालाई पूर्ण रूपमा निमिट्यान्न पार्छौं भनेर भन्न अलिक गाह्रै हुन्छ तर यस्ता नकारात्मक असर न्यून गर्नको लागि सरकारले केही पहल कदमी भने गर्न सक्छ जस्तै कारखानाले जति प्रदूषण गर्छ त्यसै बराबरको कर लगाउने जति बढी प्रदूषण त्यति नै बढी कर हुन त कुनै पनि उद्योग र कल कारखानाले कति प्रदूषण गरेको छ भन्ने मूल्याङ्कन गर्न अलिक गाह्रै हुन्छ तर सरकारले यस सम्बन्धी विभिन्न नियमहरू ल्याउन पनि त सक्छ हाम्रो मुलुकमा यसलाई त्यति राम्रो उपायका रूपमा किन मान्न सकिन्न भने कार्यान्वयन पक्ष यहाँ अलिक फितलो छ यसैले सन् उन्नाइस सय एकानब्बेमा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने विश्वप्रसिद्ध अर्थशास्त्री रोनाल्ड कोषले प्रतिपादन गरेको नियम सायद हाम्रो लागि व्यवहारिक होला को नियम नियमअनुसार माथिकै उदाहरणमा कागज उद्योगले पारेको असरका प्रभावित माछापालक र पानीमा मनोरञ्जन कार्य सञ्चालन गराई पैसा कमाउने उद्यमीले आफूलाई कति नकारात्मक असर पर्यो त्यसको मूल्याङ्कन गरेर आफैले क्षतिपूर्ति माग्दा सजिलो हुन्छ कुनै पनि आर्थिक क्रियाकलापको नकारात्मक मात्र नभएर सकारात्मक असर पनि समाजमा पक्कै पर्छ यसलाई उदाहरणको सहायताले प्रस्तुत गर्न सकिन्छ कुनै पनि कलेजले विद्यार्थीलाई शिक्षा प्रदान गर्दा शिक्षा हासिल गर्ने व्यक्ति मात्र नभएर सिङ्गो समाजलाई नै फाइदा पुग्छ किनकि यसले गर्दा मानिसहरू शिक्षित हुन्छन् अनि शिक्षित समाजमा विकास निर्माणको कुनै पनि काम गर्न सजिलो हुन्छ त्यसै यस किसिमको समाजमा कुनै पनि नयाँ किसिमको प्रविधि भित्रियाउन पनि सजिलो हुन्छ किनकि त्यसले दीर्घकालमा दिने सकारात्मक फाइदाहरूको बारेमा मानिसहरू अवगत हुन्छन् यसले कुनै एक व्यक्तिलाई मात्र नभएर सिंगो समाज र रा राष्ट्रलाई फाइदा गर्दछ यसैले यस्ता सकारात्मक असर गर्ने वस्तु तथा सेवाहरूको विस्तारका लागि सरकारले अनुदान र सहुलियतको व्यवस्था गरेको हुन्छ जसको कारणले गर्दा यस किसिमको क्रियाकलापको सकारात्मक असर समाजमा धेरै मात्रामा हुन्छ बाहिपनबारे जानिसकेपछि तपाईको टोल छिमेकमा भएका कुनै आर्थिक क्रियाकलापबाट तपाई आफैले भोग्नुभएका सकारात्मक वा नकारात्मक प्रभाव पनि सम्झिनु नै भयो होला सकारात्मक प्रभाव त ठिकै हो स्वागतयोग्य छ तर नकारात्मक प्रभावले तपाईंलाई कति रन्थनाएको थियो त्यो पनि सम्झनुहोस् न इस अब हमी बाहरियापन पर्ने सकारात्मक रमक असर बारे थप जांच यूनिवर्सिटी अफ मेलबोर्न में अंतरराष्ट्रीय संबंध विषय में स्नातकोत्तर करी यही क्षेत्र में कार्यरत विवेकनाथ प्याकनी सबा पन को परिभाषाकान त्यसको चाहिँ कस्टहरू जुन आफूलाई होइन कि प्रड्युस नगर्ने मान्छेलाई पर्छ त्यसलाई चाहिँ एकछिन हाम्रो चिज भन्छौँ कहिले के आइटम युज गर्नुभयो कि त्यसलाई प्रड्युस गर्नुभयो भने त्यसको कस्ट प्रड्युसरलाई के के कस्ट पर्छ त भनौँ न मोनिटरी कस्ट भनौँ न होइन त्यो चाहिँ हजुरको प्रड्युसरले नै बेयर गर्ने भयो त्यो किन्नु पर्यो त्यसलाई प्रोसेस गर्नु पर्यो सच एन्ड तर जुन कस्ट त्यसको चाहिँ सोसाइटीहरूलाई पर्ने कस्ट त्यसको चाहिँ हजुरको इन्भाइरोमेन्टलाई पर्ने कस्ट त्यसको थिङ्ग लाइक वाटर सिस्टम पर्ने कस्ट जुन चाहिँ त्यो प्रडक्सन सरकार नभएको मान्छेहरूलाई पर्छ जुन चाहिँ उनीहरूले बेयर गर्नुपर्छ यस्तोलाई चाहिँ एक सय नानी भन्छ केही उदाहरण यसको पाउन सक्छौँ युज अफ फर्टिलाइजर्सको कुरा गर्दाखेरि फार्मर्सहरूले उनीहरूको यद बढाउन फर्टिलाइजर्सहरू युज गर्छन् भने त्यसको एउटा कस्ट आउटराइड कस्ट जुन फार्मर्सलाई पर्यो फर एक्जाम्पल फर्टिलाइजर किन्न त्यो कस्ट चाहिँ फुल्ली युज फर्टिलाइजर्सको सोसाइटीलाई पर्ने कस्ट इन्कोपरेट हुँदैन जस्तो फर्टिलाइजरले चाहिँ तपाईँको अन्डरग्राउन्ड वाटर सिस्टमलाई पोल्युट गर्न सक्छ होइन जुन चाहिँ त्यो ड्रिङ्किङ वाटरलाई हार्म गर्न सक्छ र त्यसको चाहिँ हेल्थको कस्टहरू त्यही ड्रिङ्किङ वाटर त्यही अन्डरग्राउन्ड वाटर युज गर्ने मान्छेहरूलाई पर्छ होइन यो कस्ट चाहिँ इन्डाइरेक्ट कस्ट भयो यो चाहिँ त्यो प्रड्युसरले होइन कि त्यो फार्मरले होइन कि हजुरको चाहिँ वरिपरिको त्यो पानी युज गर्ने मान्छेहरूले तिर्नु पर्यो के जस्तै कुनै एउटा क्षेत्रमा यदि एउटा उद्योग सञ्चालन गर्यो भने त्यो क्षेत्रका मानिसहरूले त्यहाँ रोजगारी पाउला यो एउटा सकारात्मक पक्ष भयो भने त्यो उद्योग सञ्चालन गरेर आउने आवाज त्यो ध्वनि प्रदूषण भनौँ होइन वा अरू किसिमका प्रदूषणहरू यसलाई चाहिँ हामी एक्सटर्नालिटी वा बाहिर भनेर भन्न सक्छौँ त्यसो भएहरू जुन बाहिरको मान्छेहरूले बेयर गर्नुपर्छ हुन तस्ट चाहिँ हुन्छ नै सोर्स अफ बेनिफिट भए जस्तै सोर्स अफ कस्ट हुन्छ नै होइन त्यसपछि सबै कुराको हुन्छ त भन्दिन कतिको सोर्स अफ बेनिफिट हुन्छ तर कतिको हजुरको सोर्स अफ कस्ट सोसाइटी हुन्छ इन्डिभिजुअल भन्दा एक्सटर्नल बेनिफिट हुन्छ यस्तो कुराहरूको त पोजिटिभ हुन्छ भने यसरी अब हामीले कुनै पनि उद्योगहरू सञ्चालन गर्दा वा कुनै पनि आर्थिक क्रियाकलाप गर्दाखेरि सुरुमा नै यसबाट यो खालको नकारात्मक असर पर्न सक्छ र यो यो खालको सकारात्मक असर पर्न सक्छ भनेर त हामी पहिल्यै अनुमान त गर्न सक्छौँ नि होइन गर्न सक्छौँ केही एउटा कुराको चाहिँ कति परसम्म इफेक्ट पर्छ भनेर सबै भेरिएबल फ्याक्ट्री गर्न चाहिँ असाध्यै गाह्रो हुन्छ होइन हजुरको इट्स नट इम्पोसिबल र त्यसमाथि सबै कुरा कन्सिडर गर्न गाह्रो हुन्छ भने त्यसको मोनेटरी भ्यालु निकाल्न त्यसलाई कति पैसा भनेर मोनिटरी भ्यालुमा निकाल्न त इट बिकम्स इभन मोर डिफिकल्ट होइन त्यसो भएर चाहिँ हजुरको फुल्ली त्यसको पोजिटिभ कि नेगेटिभ इम्प्याक्ट हामीले हेर्न चाहिँ इन एब्सोलुट सेन्स it's it's tough the exact science the girls are good say सबै factors conceptualize on a second or factor in गर्न सकिन्थ on top of that दिसमा चाहिँ exactly monetary value कति पैसा कोहाँ बाछ भनेर राख्न चाहिँ यसको मतलब त्यसो भए कसैले पनि यदि उद्योग सञ्चालन गर्न लाग्यो वा व्यवसाय थाल्न लाग्यो भने उसले अब यो नकारात्मक र सकारात्मक प्रभावहरू शुरूमै पूरा रूपमा मूल्याङ्कन गर्न र निर्धारण गर्न गाह्रो हुन्छ भनेर भन्नुभयो त्यसको मतलब अब उहाँहरूलाई त्यसो भए छुट दिनु पर्यो समाजमा यदि नकारात्मक असरहरू केही पर्छन् भने पनि ती नकारात्मक असरहरू त हुने नै हो नि व्यवसायमा विकासमा भनेर सहनुपर्ने यो अवस्था हो त त्यसो भए होइन होइन हजुर मैले चाहिँ अघि बनाएको कुरामा एउटा एन्फलिसिस चाहिँ कहाँ हुनुपर्छ भनेदेखि एक्ज्याक्टली निकाल्न त सक गाह्रो हुन्छ होइन नसकेला तर हामी कस्ट एन्ड बेनिफिट एनालाइसिस इकोनोमिकमा गर्छौँ है होइन जसले चाहिँ हामीले किनभने पनि लार्ज एमाउन्ट यसमा हुने पोजिटिभ कि नेगेटिभ एक्स एनालिसिसको लार्ज एमाउन्ट हामी क्यालकुलेटले क्यालकुलेट निकाल्न सक्छौँ यस्तो एनालाइसिस यस्तो कस्ट एन्ड बेनिफिट एनालाइसिस केही एउटा हजुरको इकोनोमिक एक्टिभिटीमा चाहिँ हामी गर्नुपर्छ र त्यसको चाहिँ त्यसले गर्ने हार्मको लागि हामीले हार्म पर्ने मान्छेहरूलाई हार्म परेको सोसाइटीमा चाहिँ हामीले त्यसलाई उनीहरूबाट त्यो कस्ट निकाल्नुपर्छ सिमिलरली सोसाइटीलाई बेनिफिट दिन्छ भने त्यो बेनिफिट क्याकुलेट गर्न सकिन्छ एक्ज्याक्टली exactly नसकेला तर टु गुड एक्सटेन्ड सकिन्छ र त्यो बेनिफिट चाहिँ इन्करेज गर्न अगेन मोनिटरेली उ गर्न सकिन्छ अब यसलाई एकचोटि हाम्रो परिवेशमा ढालौँ न होइन जस्तै हामीले देख्छौ कुनै एउटा ठाउँमा एउटा केही काम भइरहेको छ र त्यो कामले जो व्यक्तिहरू सम्बन्धित छैन समाजका ती व्यक्तिहरूलाई पनि असर गरिरहेको छ नराम्रो असर गरिरहेको छ भने ती व्यक्तिहरू चुप्पलाएर बस्छन् वा भनौँ अब छिमेकमा भएको काम भनेर सहेर बस्छन् होइन यस्तो बेलामा उपाय के रहन्छ ती प्रभावित व्यक्तिहरूमा उहाँहरूले चाहिँ विदाउट एक्सन लिएर बस्नु पर्ने आई थिङ्क हामीले भन्दाखेरि त्यहाँको अथोरिटिस होइन प्रोड्युसर्सहरूसँग यसको कस्ट एड्रेस गर्नु पर्यो हजुरको चाहिँ उनीहरूलाई परेको कस्ट चाहिँ उनीहरूले क्वाइटली बेच्न व्यय गर्नु भएन एउटा अर्को पनि उदाहरण ल्याउन जस्तै कसैले यदि माहुरी पालन गरेको छ कुनै ठाउँमा भने त्यो माहुरी पालन गरेपछि उसले त्यहाँ मह उत्पादन गर्छ त्यो मह बेचेर उसले कमाउँछ त्यो आफ्नो ठाउँमा छँदैछ तर सँगसँगै ती माहुरीहरूले गरेर पराग वा पोलिनेसन त्यो हुन्छ नि त त्यहाँ वरपरका बोट बिरूवाहरूमा त्यसले गरेपछि त राम्रै हुने हो अरुलाई फाइदै हुने हो एला हामी सकारात्मक प्रभावका रूपमा लिन सक्छौ तर कतिपय मानिसहरूमा यस बारेमा जानकारी छैन र के हुन्छ भन्दाखेरि त्यहाँ माउरी पालेकै कारणले गर्दाखेरि मेरो विरूवामा माउरी आएर बस्थ्यो रस सबै सोसेर लग्यो त्यसले गर्दा मेरो बिरूवा अब बिग्रिन्छ उत्पादन घट्छ भनेर यस्तो यस्तो खालको मनस्थितिहरू पनि छ होइन हामी पाउँछौ हाम्रो गाउँठाउँमा यसको मतलब हामीले सकारात्मक प्रभाव र नकारात्मक प्रभावै छुट्याउन सकेका छैनौ भनेर तपाईँ मान्नुहुन्छ कि यो कुनै कुनै उदाहरणमा मात्रै लागू हुन्छ यो चाहिँ के हो भनेर हामीलाई मौरी पालन गर्दाखेरि होइन हजुरको मेबी फर इक्जाम्पल मौरीहरूलाई चाहिँ ट्योरियामा इन्ट्रोड्युस गरेर त्यहाँको एउटा नेटिभ इन्सेक्ट कि नेटिभ प्लान्ट्सहरू चाहिँ पपुलेसन कम भयो कट्यो नेगेटिभ एक्सन छ यो चाहिँ छुट्याउन नसक्ने होइन कि हामीले चाहिँ क्लियरली नबुझ अब हामीले अहिलेसम्म कुरा गरेको त एउटा ठाउँको वा कुनै एउटा समाजभित्र रहेका साना उध्योगहरूको वा व्यवसायको कुरा गऱ्यौं होइन यो कुरा अन्तर्राष्ट्रिय रूपमा लागू हुन्छ कि हुँदैन कुनै एउटा मुलुकले कुनै उध्योग सञ्चालन गरिसकेपछि त्यसबाट अर्को सानातिना मुलुकहरूमा नकारात्मक प्रभाव पर्ने यो हुन्छ कि हुँदैन क्लाइमेट चेन्जकै एउटा इक्जाम्पल लियो भने पनि जुन पोल्युसन इन्डस्ट्रीहरू चाइना स्टेटमा गरिरहेछन् अब यो जुन उदाहरण यहाँले दिनुभयो नि जलवायु परिवर्तनको यो जलवायु परिवर्तनको नतिजा स्वरूप भनेर हामीले हाम्रा हिमालहरूबाट हिउँ घटेको अनि मालदिवस डुब्न लागेको यस्ता उदाहरणहरू दिन्छौँ र यिनै उदाहरहरणि राखेर रा हामीले अन्तर्राष्ट्रिय फोरममा आज बोली वकालत पनि गर्छौं होइन केही त हुनुपर्छ यो क्षेत्रमा काम भनेर यो अन्तर्राष्ट्रिय स्तरमा कुरा गर्दाखेरि त धेरै मुलुकहरूसँगै उभेका छन् र गर्न सजिलो भएको जस्तो लाग्छ हाम्रो मुलुकभित्रैको यदि हामीले कुरा गर्ने हो भने मानिसहरूलाई यो जुन बाहिरियापन छ यो बाहिरियापन सकारात्मक वा नकारात्मक हुन्छ यसबाट कि त फायदा लिन सक्नु नकारात्मक प्रभाव छ भने घटाउन सक्नु भन्ने बारेमा हामीले अहिले बुझाइसकेका छौँ जस्तो लाग्छ त त्यो त म त लास्टली बुझाउन बाँकी छ भने हाम्रो चाहिँ हामी नेपालीहरूलाई चाहिँ यस्तो कुरा इन्टिथ्यो भनौँ न केही नभए पनि यस्तोको जेनरल नलेजै चाहिँ डिफिसियन्ट छैन हामीले सोलर एनर्जी हाम्रो घरहरूमा हाल्ने कि हामीले चाहिँ जेनेरेटरबाट चाहिँ पावर निकाल्ने भन्ने कुरामै नै बिग इन्भाइरोमेन्ट हो हाम्रो कार्बन फुटप्रिन्ट कुराहरू हामी त्यति कन्सिडर गर्दैनौ जस्तो मलाई त्यसै हाम्रो लागि तर अब हजुरमा भन्दाखेरि वेस्टर्न कन्ट्रिजहरू भन्दा हामी धेरै पछाडि छौँ हाम्रो पपुलेसन यो कुराहरूमा अवेर हुन र यसमा एक्सन्सहरू लिन अब यस्तो गर्न सकिन्छ जस्तै कुनै पनि उद्योगहरू कुनै पनि व्यवसाय सञ्चालनमा आउन लाग्यो भने उसलाई पहिले नै तिम्रो उद्योगबाट नकारात्मक प्रभाव यो आउँछ र सकारात्मक प्रभाव यो हुन्छ नकारात्मक प्रभाव पहिला तिमी यसरी घटाउ अनि पछि बल्ल तिमीले सञ्चालन गर्न पाउँछौ भनेर यसरी कुनै एउटा मिल्ने वा यसरी कुनै एउटा प्रावधान राख्न मिल्ने अवस्था रहन्छ कि रहेन निकाल्न सकिन्छ त्यसको पैसा गभर्मेन्ट उठाइन्छ होइन त्यो एउटा मेथड युज गर्न अप्ला युज गर्न सकिन्छ र गरि पनि रहिहाल्छ त्यो सँगसँगै त्योभन्दा अरू क्रिएटिभ मेसेडहरू पनि आएको छ जुन चाहिँ हजुरको हाइली सक्सेसफुल भयो ट्याक्सै लाउने कुरा हटाएर हजुरको चाहिँ एमिसन ट्रेडिङ जस्तो कुरा पनि गर्न सक्यौँ भने मेरो नलेजमा चाहिँ हामी त्यो प्र्याक्टिस पनि गरेका छौँ त्यो गर्न सक्यो भने चाहिँ यो सोर्सो कस्टहरू जुन पर्छ त्यो हामीले कम्पनीजमा इम्पोज पनि गर्न सक्छौँ र इफेक्टिभली उठाउन पनि सक्छौँ भर्खर हामीले युनिभर्सिटी अफ मेलबोर्नमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर गरी यही क्षेत्रमा कार्यरत विवेकनाथ प्याकुरालसँग औद्योगिक क्रियाकलापबाट हुने बाहिापनका असरका बारेमा कुराकानी गरेका हौं नेपालमा अहिलेसम्ममा सबैभन्दा बढ़ी वैदेशिक लगानी कुन मुलुकबाट भित्रिएको छ नेपालमा अहिलेसम्ममा सबैभन्दा बढ़ी वैदेशिक लगानी कुन मुलुकबाट भित्रिएको छ चीन भारत वा अमेरिका वा तपना अरू कुनै मुलुक हो जस्तो लाग्छ आफ्नो जवाफ पचपन्न पैंतालिस छ सय अस्सी र पचपन्न पैंतालिस छ सय एक्कासीमा फोन गरेर टिपाउन सक्नुहुन्छ वा आरएस ब्रान्च एट जीमेल डट कममा इमेल गरेर पनि पठाउन सक्नुहुन्छ होइन भने फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा पनि जवाफ पोस्ट गर्न सक्नुहुन्छ आजलाई भने हामी यो स्तम्भको अन्त्यमा आएका छौं समृद्धि फाउण्डेशनको सहकार्यमा हामीले अघि बढ़ौको यो स्तम्भ तयार पारेका हौ मोली कार्यक्रम सेवामा रोटरीमा अर्को अंक लिएर हामी फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्ल्यू फेसबुक एजीआई क्यापिटल बीएडीएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ